उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति सभा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ श्रुति मंगलबारको श्रृंखलामा केही सातादेखि हामीले सरूभक्तको उपन्यास पागल बस्तीको वाचन सुन्दै आएका छ गत साता बस्ती भित्र जमुनामा आवाज निकाल्न नसक्ने समस्या उत्पन्न भएको छ मानसिक आघातका कारण यस्तो भएको भनी डाक्टरले बताएका छन् जमुनाको चिन्ताले ग्रस्त मार्था प्रेम मूर्तिको मनस्थिति बुझ्ने प्रयत्न गर्छिन् अब के होला त पागल बस्तीको एघारौं श्रको वाचन अव सुनौ अच्यूत घिमिरेको आवाजमा <laughs> घाइतेहरू पूर्ण रूपले नभएसम्म मार्था अन्तर्मनमा केही पश्चाताप्र केही अपमानबोध गरिरहन्छन् एकातिर जमुनाको पीडा अर्कोतिर प्रेममूर्तिसहित अन्य पुत्रहरूको पीडा तिनी कता कता विभाजित हुन्छन् समय पनि विभाजित हुन्छ प्रत्येक दिन बिहान र साँझ तिनी घाइतेहरूको निरीक्षण गर्न आवास गृहहरूमा जान थाल्छिन् ममताको वृक्ष जाङ्गिँदै जान्छ बिन्दुलाई तिनी आदि मन्दिरमा नै राख्छिन् मैजाङ बिन्दुको हेरविचारमा लाग्छि आदिगुरुसहित साधारण चोटपट लागेका व्यक्तिहरू भोलिपल्ट वा पर्सिपल्टदेखि नै नियमित दिनचर्यामा लाग्छन् अरू नौजनालाई नियमित दिनचर्या शुरू गर्न केही समय लाग्छ बिन्दुले पनि पाँचौँ दिनदेखि घाइते खुट्टा टेक्न थाल्छ अधि माता जमुनाको अवस्था कस्तो छ घाइते भएको तेस्रो दिन प्रेम मूर्ति अचानक मार्ता यस्तै कुनै सोधाईको प्रतीक्षामा नै हुन्छन् बेस छोरा पहिलेभन्दा धेरै बेस बोल्न सक्छ उस शिर जोकाउँछ बोले कि छैन तर चिन्ता मान्नु पर्दैन एक दुई दिनभित्र बोल्न सक्छ भोलि डाक्टरहरूको राय पनि यही छ आदिमाता यहाँ नआउनु भए हुने थियो एकछिन चुप लागेपछि ऊ कस्तो कस्तो पारामा फुसफुसाउँछ किन छोरा मार्ता सरीदतापूर्वक उसको हात समातेर मुसार्छन् हजुरको आवश्यकता हामीलाई भन्दा बढी जमुनालाई छ ऊ सजल आँखा उठाउँछ तुरन्त जोकाउँछ मार्ताको हृदयमा स्नेहको बाढी चल्छ तिनी केही नबोलिकन एकतर्फी प्रेमीलाई हेरिरहन्छन् इस ऊ फिर जमुनाबारे कोई कुरा करते हैं यद्यपि उसको हाथ निधार में पट्टी बांधि हो डाक्टर ने पूर्ण विश्राम करने सलाह दिए ऊन कार्य में व्यस्त पार्ष प्रतिदिन मार्थ अन्न घायल हेरे प्रेममूर्ति कहाँ पुग्न तिनी सदैं उस देख् सुरू में तिनाला संदेह हो कत तिनी बचना उस ध्यानमुद्रा अपना तो होना छिनसम तिनी उसको ध्यानमग्न अवस्था को जांच कर उ शांत रहन देखि कत अभिनय को प्रतीक्षाया देखन उसको शरीर का अवयवर में एक दिव्य प्रज्ञा और ऊर्जा को आलोक नाचि जो देखि मर्थ सन्देह साबित कर सकतीन दशौ दिन बिहान तिनी उसित अवस्थि छोरा युग अचम मनो छक्क पड़िं कि नदीमाता ई हाँस तिमी डाक्टर ने बेड रेस्ट को दिन रात ध्यान करी बस्न्की थी मर्थ को ममत न चाँदा नचांद झोकि प्रेमूर्ति बड़ी नई हाँसी किन हाँसेको बत्तिसै एउटा दाँत देखाएर नाथे मार्था हपार्छिन् तिमीहरू गुरु चेलाले खुब दुःख दिन जानेको छ मलाई आदि मातालाई दुःख दिएर तडपाएपछि तिमीहरूको अहङ्कार सन्तुष्ट हुन्छ खुब रुआउनु हु मलाई गुरुले पनि चेलाले पनि आँसु न रोइदिन्छु मार्था उदास हुन खोज्छिन् तर हाँसिरहेको नाचिरहेको मन उदास हुन मान्दैन गुरुलाई आरोपमुक्त गर्नुहोस् आदिमाता म मा आरोपहरू सबै नबुझिकन नै सिरोधारी गर्छु अँ खुब गुरुलाई बचाउन जानेछ अस्ति कसो टाउको फुटेन मार्था उसको टाउकोसँग मात्र हल्लाउँछन् आदिमाता मेरो टाउको फुटेर दुनियाँमा कुनै अपूरणीय क्षति हुँदैन स्नेहले मन छोएपछि उसको हाँसो समाप्त हुन्छ त्यसबेला लाठीहरूले टाउको फुटाएका भए मैले गुरुलाई बचाउँदा मर्ने सौभाग्य पाएको भए जीवन नै सार्थक हुन्थ्यो म मूल्यवान हुन्थ्यो तर छोरा यो बस्तीको सबभन्दा मूल्यवान छोरा तिमी त हो मार्था बिचीमा कुरा काट्छिन् आफ्नो मूल्य आफै बुझ त्यो मेरो अनुभूतिभन्दा बाहिरको मूल्य हो आधिमाता म त्यसलाई हृदयमा स्पर्श गर्न सक्दिनँ आदिगुरु मेरो आदर्श हुनुहुन्छ मेरो प्रेरणा हुनुहुन्छ मेरो मार्गदर्शक हुनुहुन्छ मेरो प्रज्ञाको ऊर्जाको हुनुहुन्छ त्यसैले यो मूल्य मेरो व्यक्तिगत मूल्य नभएर आदिगुरुको मूल्य हो गुरु आफ्नो मूल्यलाई साना साना टुक्राहरूमा बाँडेर संसारभर फिजाउन चाहनुहुन्छ म उहाँको एक सानो टुक्रा मूल्य हुँ जुन कि मेरो आफ्नो मूल्य होइन आधिमाता मेरो वास्तविक मूल्य कसैले तोकिसकेको छ म यही एउटा मूल्य अनुभव गर्छु ऊ पीडाग्रस्त हुन्छ मार्था द्रवित हुन्छन् छोरा त्यो एक दुर्घटित मूल्य हो जीवन दुर्घटना मा मा मा मात्र होइन मार्था सम्झाउने प्रयास गर्छिन् र प्रेम कहिले पनि निष्फल हुँदैन घृणा कुनै पनि क्षण प्रेममा बद्लिन सक्छ आदि माता मेरो जीवनकालमा यो सम्भव छैन तर मेरो मूल्यहीन मृत्युपछि तिनको घृणा प्रेममा नबद्िए पनि घृणा घृणाको रूपमा नरहोस् मेरो जीवनको एकमात्र इच्छा यही छ कुनै दिन सुनाउला मिल्ने भए कुरा भए सुनाइदिनुहोला ओहो छोरा मार्ता केही भन्न खोज्छिन् तर शब्दहरू गलामा अड्किन्छन् धेरै समयसम्म तिनको गला अवरूद्ध हुन्छ मनमा ज्वारबाट चलिरहन्छ आँखा रसाइरहन्छन् यस भावनात्मक समयावधिमा तिनी कल्पना गर्छिन् एक दिन म यी जनाको मेल गराउनेछु दुवैलाई अंकमाल गरेर बस्ती चाहर्नेछु म प्रशान्तलाई सुनाउनेछु प्रेम पनि सबभन्दा महान हुन्छ त्यसैले त्यो कहिले पनि असफल हुँदैन प्रेमका सामु सबै किसिमका अहंकारहरू तुच्छ छन् जहाँ प्रेम हुन्छ त्यहाँ अहंकारहरू झोक्छन् न त मस्तक हुन्छन् प्रेमभन्दा अहंकार महान हुन सक्दैन सक्दैन कल्पनामा तिनी जमुना र प्रेमलाई सँगसँगै बसेको देख्छिन् चञ्चल जमुनाले खितिखिता हाट पनि चुनिन्छन् अतीतका बुद्ध पुरूषहरूका महान उपदेशहरू विपरीत अहंकारलाई महिमाण्डित गर्ने प्रशान्तले अहंकार, अहंकार परित्याग गरेको स्पष्ट छविचित्र पनि आँखामा रचाउँछिन् रोमाञ्चले तिनी उत्तेजित हुन्छन् छोरा जमुना निकी भएपछि अर्की जमुना हुनेछ विश्वासै गरेर मार्थ मा भविष्यवाणी गर्छिन् जवाफमा प्रेममूर्ति फिर्चा हाँस्छ पीड़ाजनक तिनी छुट्ट्याउन सक्दैनन् अहिले उसलाई कस्तो छ केही समयपछि ऊ सोध्छ आफ्नै अन्तरात्मालाई सोधेछ गरी सानो अस्फुट गहिरो भिजेको आवाजमा धेरै नै सुध्रिसकेको छोरा मार्था स्नेहपूर्वक भन्छन् अझ बोले कि छैन ऊ त्यसरी नै सोध्छ अह बोले कि छैन किन होला के भएको होला ऊ मानौ आफ्नै दुर्भाग्यलाई नै सोध्छ डाक्टरहरू मानसिक आघात परेको कुरा गर्छन् तर त्यसलाई राम्ररी बुझ्न व्याख्या गर्न सक्दैनन् मलाई विश्वास छ केही दिनमा मार्था भन्छे चौध दिन भइसक्यो आदिमाता ऊ भावावेशपूर्वक विषयमा कुरा गर्छ उसलाई बोल्न आउनुहोस् जसरी भए पनि हँसाउनुहोस् वा रुवाउनुहोस् केही त गर्नुहोस् उसको अनुहार खुसिन्छ बिग्रन्छ व्यथाप्रष्ट झल्किन्छ उसको यो अधीरतादेखि मार्थ मनभित्रभित्रै साह्रै प्रसन्न हुन्छन् हरेश नखाउ छोरा आदिमाताको ममतालाई विश्वास गर आफ्नो प्रेमलाई विश्वास गर तिमीहरू दुवै मेरा आँखाका नानी हो मौखिक रूपले तिनी यति नै भन्छन् साँझपा डाक्टर कमला उसको हात र टाउकाको पट्टी खोली खोलिदिन्छे टाउकाको घाउ हेरेर नयाँ सानो पट्टी लगाइदिन्छे हातको चोट ठिक भइसकेको हुन्छ तर ऊ चला हात चलाउँदा कता कता दुखेको अनुभव गर्छ डाक्टर उसलाई विस्तारै हात चलाइरहने सल्लाह दिन्छ घाइतेहरूको अन्तिम टोलीमा प्रेम गोलघरको नाइकी अद्वैसीय र प्राचार्य चारजना मात्र हुन्छन् डाक्टर कमला सबैलाई भोलिपल्टदेखि नियमित दिनचर्यामा लाग्ने अनुमति दिन्छे मार्थाको मनबाट एउटा ठूलो उत्तरदायित्वको बोझ हट्छ तिनी फेरि अन्तकक्षभित्रै हराउँछिन् मार्ता सम्पूर्ण मातृ शक्तिसहित जमुनाको सेवा सुश्रुवामा लाग्छन् बस्तीमा भएको बाह्य आक्रमण जति सुकी अपमानजनक लागे पनि जति पश्चात्तापूर्ण लागे पनि त्यस आकस्मिक अप्रत्याशित घटनाले तिनलाई एउटा महत्त्वपूर्ण पाठ पढाइदिएको हुन्छ घाइतेहरूको निरीक्षण गर्दा गर्दै तिनी प्रेम दया करुणा र सहानुभूतिले परिपूर्ण हुँदै जान्छन् तिनको महत्त्वबाट देखावटीपना र अभिनय हराउँदै जान्छन् दस दिनभित्र तिनी आफूलाई प्रौढ र परिपक्व भएको पाउँछन् अनुभवको विशालताले तिनको आदिमातृ दुमानो कञ्चन भन्छ आफूभन्दा गरुङ्गो आदिमाताको पदवी तिनलाई गरुङ्गो लाग्न छोड्छ एक नया आशा विश्वास र सपना बोकेर तिनी छोरीको हेरविचार र सुस्वास्थ्य कामना गर्न थाल्छन् घाइतेहरूबाट फुर्सद पाएपछि तिनको सम्पूर्ण ध्यान जमुनामाथि केन्द्रित हुन्छ पुरा तीन दिनसम्म तिनी अन्तकक्षबाट बाहिर निस्किँदैनन् खालि जमुनालाई स्नेहपूर्वक मुसार्ने बोलाउने र बढीभन्दा बढी खुवाउने प्रयासमा लाग्छिन् निश्चय पनि जमुना तिनको स्नेह अनुभव गर्छ बेला बेलामा र फलफूलका रस पिईिन्छ तर बोल्न भने पटक्कै सक्दिनँ पहिले चाहिँ उसको मुखबाट ऊ शब्द मात्र निस्कन्छ शब्दोच्चारण हुन सक्दैन चौथो दिन बिहानदेखि जमुना दुध पिउन इन्कार गरिदिन्छे मार्ता र मैचाङ दुबै हात दिन्छन् छोरी छोरी बिहानभर मार्था, मार्था बोलाइरहन्छे जमुना जमुना मैचाङ पनि बोलाइरहन्छे जमुना न आँखा खोल्छे न मुख खोल्छे न हात खुट्टा चलाउँछ बिहानवर बोलाउँदा पनि उसको मुखबाट कुनै दोही निस्कन्दैन के भएको होला केही सिप नलागेपछि मार्थाक मुखबाट प्रेम मूर्तिका शब्दहरू निस्कन्छन् मैचाङ पिर पिलाउन थाल्छ मलाई शङ्का लाग्छ अचानक मैचाङ पिर छोडी मुख फुर्से के कुरा शङ्का जमुनालाई पछिो परेको हो त्यसैले यस्तो दशा पछि के कुरामा पछिो पर्न सक्छ हजुरलाई थाहै छ जमुना प्रेमलाई थुकिरहन्थे यही कुराको पछिो परेको हो त्यही कुरा सम्झेर पिरे पिरले यो दशा भएको हो नत्र कसैले केही गरेको छैन भनेको छैन यसरी किन ओछ्यान पर्थे तिम्रो भनाई मतलब मार्थालाई उत्तेजना हुन्छ हो माता, यही भएको हो अर्थ केही होइन पहिले प्रेमलाई प्रेम, प्रेम गरिन हेला गरी त्यसले माया गरेको थाहा पाएर घिन मानि अहिले पछि तो पर्यो कसैलाई केही भन्न सकिनँ त्यसैले ओछ्यान परि यसको बानी बेहोरा मलाई थाहा छ तँलाई यस कुरामा पक्का विश्वास लाग्छ मार्थाले सोधिदिन् शङ्का लाग्छ आदिमाता मेरो शङ्का नै मेरो विश्वास हो मार्थाको उत्तेजना आत्मसन्तोषमा बदलिन्छ तिनलाई यस कुराको शङ्का पहिलेदेखि देखिने थियो तर पूरा विश्वास मात्र थिएन तिनका सामु आफ्नै दृष्टान्त थियो पश्चाताप तिनले पनि गरेकी थिइन् तर यस्तो भयंकर मानसिक आघात परेन यसको बदलामा हृदय क्षमा प्रार्थी बने यसपछि प्रेम प्रार्थनायुक्त पछि परेको बेला जमुनाले क्षमा माग्न सक्ति प्रेम गर्न शक्ति यसरी आघातित हुनुपर्ने आवश्यकता नै कहाँ छ डाक्टर कमल आइपुग्छे मार्था जमुनाको सम्पूर्ण व्यवहार वर्णन गर्छिन् डाक्टर केही नबोलिकन गम्भीरतापूर्वक बिरामी जान्छ अन्तमा एउटा इन्जेक्सन दिन्छे डाक्टरको गाम्भीर्यदेखि मार्थाको मन चारै नै चिसो हुन्छ पुत्री कमला तिनी सोध्न खोज्छिन् तर प्रिय कुराको आशंकाले डराउँछन् आधीमाता यो एक क्लाइमेक्स स्टेट हो आघातको क्लाइमेक्स स्टेट यस आधीमाता यो स्टेटबाट नर्मालिटीमा आउन तीन चार दिन लाग्न सक्छ इट डिपेन्ड्स अन हर बियरिङ क्यापेसिटी आई मीन सी मस्ट विन हर यु मिन नो होप मार्थाको सास अड्किन्छ आई डोन्ट मिन द्याट वी क्यान होप विस्ट होप एन्ड वेट अन्टिल सी कम्स आउट अफ दिस स्टेट आदिमाताको अफेक्सन केयर र ब्लेसिङले ओ पुत्री मेरो अफेक्सन र केयरले ठिक हुने भए अहिलेसम्ममा भइसक्थ्यो मेरो छोरीको स्वास्थ्य झन्झन खराब हुँदै जाने थिएन सन्चो भइसक्थे मेरो ममता पराजित हुँदै जाने थिएन सरी माई ब्लेसिङ इज बिङ युजलेस पावरलेस ए अनविलिवेल आई डोन्ट ट्रस्ट युआर रङ आदिमाता डाक्टर कमला बीचमा कुरा काट्छ अनि तिनीहरूको हातपूर्ण श्रद्धा एवं विश्वासपूर्वक समातेर जोक्से युआर एब्सोलुटली ग्रेट आदिमाता हजुरको ममता पराजित भएको छैन तर त्यसले डेथलाई मृत्युलाई पराजित गरेको छ आजलाई मृत्युलाई अवश्य भावी मृत्युलाई बिलिभ मी आइएम डक्टर डाक्टरले भन्छन्ता हजुरको स्नेह र ममताले गर्दा नै जमना जीवित से अदरवाइज सी विड बी स्लिपिङ एट ए ग्रेभ यार्ड बिफोर लास्ट विकेन्ड वाट यस आदिमाता बिलिभ मी डाक्टर कमला जान्छे मार्थ अवाग वै जमुनालाई कर्कर्ती हेर्छन् तिनलाई केही कुरा सुच्दैन बैचाख कोठामा बस्छ के कुरो आदिमाता मलाई पनि भन्नुहोस् ऊ माग गर्छ ऊ डाक्टर र आदिमाता बिचको अङ्ग्रेजी मिश्रित कुराकानी सुनिरहेकी हुन्छ तर कुराकानीको भावार्थ बुझ्न सकेकी हुन्न यसभन्दा पहिले यसरी कुराकानी भएको पनि हुन्न उसको सिधा सिधा अल्पशिक्षित दिमागले लख काट्छ अवश्य पनि कुरा ठूलो हुनुपर्छ मलाई भन्न नहुने कुरा हो कि भइहाल्यो आदिमाता नभोलेपछि मै अर्को लह काट्छ मलाई भन्न नहुने कुरा भएर नबुझिने भाषामा कुरा गरेको होलान् यो सोचाएपछि जुन सत्य प्रतीत हुन्छ उसको अनुहार साह्रै मलिन हुन्छ आदिमाताको आँखामा आफ्नो विश्वसनीयता गुमाएपछि उसलाई विश्वयुक्त पीडा हुन्छ ऊ कोठाबाट बाहिर हिँड्छ भान्सा र आदि गृहपट्टिको झ्यालमा ठिङ्ग उभिरहन्छे सुझबुझ सबै हराएर पुत्री ए पुत्री धेरै समयपछि मार्थाको बोलावट सुनिन्छ ऊ हडबडाउँदै जालबाट फर्किन्छे आदिमातालाई ठिक आफू सामा उभिएकी पाउँछ ऊ जान हड बढाउँछ के भयो पुत्री मार्थाको निदानमा अलुका गाठ पर्छ केही भएको छैन किन रोइरहे कि होइन आदिमाता ऊ आफ्नो कुरूप अनुहारमा हात पुर्याउँछे त्यसपछि बल्ल रोइरहेकी छु भन्ने कुरा थाहा पाउँछ मार्ता स्नेहपूर्वक आँसु पुछिदिन्छन् न ररौ पुत्री यो रुने समय होइन मार्था अनुमान बमुझिन् तिनलाई सम्झाउँछन् डाक्टरले भनेको सुनिलाउ तिन चार दिनमा ठिक हुन्छ अरे तिमीले अनुमोल सेवा गरिरहेकी छु पुत्री तिम्रो यो सेवाको कथा म छोरीलाई सुनाउनेछु एक त्यसबेला उसको अनुहार कस्तो होला कुरा सुनेर मैचाङ जोडले रुन्छे मार्ता आफ्नो सेविका सखे एवं पुत्रीलाई मुस्किलले सम्झाइ बुझाइ शान्त पार्छिन् आधी मलाई क्षमा दिनुहोस् म पापिने मैचाङ शान्त भएपछि विचारपूर्वक तिनको खुट्टा सम्हाल्छे पुत्री के गरे कि मार्ता तर निर्मल हृदय नारीलाई उठाउँछिन् के भयो किन क्षमा लागे कि मन बिग्रेर नचाहिने कुराहरू सोचेँ त्यसैले मैचाङ टाहको झुकाएर सङ्कोचमा चाहिँ स्पष्टीकरण दिन्छे कस्तो नचाहिने कुराहरू भन त अघि हजुरसित डाक्टरले भनेको कुरा मैले राम्ररी बुझिनँ हजुरले पनि भन्नुभएन अनि मनमा नराम्रो कुराहरू मार्ता उसको कुरा सुनेर बुझेर बिचैमा आँस्छन् उसको एउटा चुल्टो बेसरी तान्छन् अया आया छोड्नुहोस् न मैचाङलाई ख्याल खालको होइन साँच्चै नै दुख्छ मार्था राईवरी जान्छन् बैठकको ठाउँमा गुरु प्रशान्त तिमीलाई पर्खेर बसिरहेको हुन्छ आज धेरै दिनपछि मैले आदिमाताको सुमधुर हाँस्य श्रवण गरेँ लुकीचोरी भने पनि हुन्छ प्रशान्त उठ्छ किन तिमीलाई मैले हाँसेको मनपर्छ मार्थाको दृष्टिमा कटाक्ष हुन्छ प्रशान्त मुसुक्क म सबैले हाँसेको नाचेको गाएको मन, नाचे मन पराउँछु तर जसरी म मुक्ति निर्माण अन्तिम न्याय जस्ता कुराहरू मन पराउँदिनँ त्यसै मृत्युको उत्सव जस्ता कुराहरू पनि मन पराउँदिनँ मृत्यु उत्सव एक शिक्षित भरवर्ता हो म सुखमा हाँसेको मन पराउँछु दुखमा रोएको मन पराउँछु पीडाको असाध्य क्षणमा आहा गर्ने मानव अधिकार खोज्न मन पराउँदिनँ त्यसो भए गुरुहरूको के प्रायोजन मान्छेहरूलाई हाँस्न नाँस्न रुर्न आहा गर्न दिने हो भने मेरो दृष्टिमा गुरु त्यही हो जसले दुःख पीडाले रोइरहेकाहरूको आँसु पुछिदिन्छ मार्था विरोधमा उभिदिन्छन् आँसु पुछेर आँसु र दिँदैन दुःख जानेर दुःख चाहिँ दिँदैन प्रशान्त केही गम्भीर हुन्छ आदिमा त मेरो विचारमा असल गुरुले मान्छे जातिको सुख दुःख नखोजिकन बाटो देखाउनुपर्छ मान्छेहरू सुखमा पनि दुःखमा पनि बाटो बिर्सन्छन् गुरुहरू सुख दुःखले जमेकाहरूलाई बग्न प्रेरित गर्छन् सुखलाई दुःखमा वा दुःखलाई दुःखलाई सुखमा बदल्दैनन् शिशुहरू जन्मदार हुन्छन् यो रोदनलाई हाँसोमा बदल्ने अधिकार कुनै मसिहालाई छैन हामी खेलाउनको लागि बालकहरू चाहिँ झगडा नगरौँ झगडा प्रणयका खातिर पनि हुन्छ मार्ता फेरि कटाक्षित्व दृष्टिले हेर्छन् हुन्छ होला तर म सोध्न खोज्दै थिएँ आदिमाताको सुमधुर आँसुले पुत्री जमुनाको स्वास्थ्य इंगित गर्छ वा गर्दैन प्रशान्त कुरा मोड्छ निर्दयी मान्छे मार्ताको मुखबाट एक उच्वास निस्कन्छ छोरीको स्वास्थ्य कस्तो छ आफ्नै हेर मार्था रन्थनी र सुत्ने कोठामा बस्छन् प्रशान्त मन्द मन्द मुस्कुराउँदै तिनको पछि लाग्छ कोठामा अचेत जस्तै पुत्रीलाई देखेपछि उसको मुस्तानहरू आउँछ निधारमा चिन्ताका दर्शाहरू देखिन्छन् उस साह्रै गहिरो दृष्टिले मार्थालाई हेर्छ मार्था मनमा नै हडबडाउँछन् अनुहार रुञ्चे हुन्छ आज बिहानदेखि आँखा मुख केही खोलेकी छैन म के गरौँ डाक्टरको कुरा सुन्दा अवस्था क्रिटिकल छ प्रशान्त खाटमा बस्छ र जमुनाको अनुहार ध्यानपूर्वक हेर्छ पुत्री पुत्री आँखा खोल ऊ स्नेहपूर्वक बोलाउँछ तर जमुना कुनै हलचल गर्दिन ऊ फेरि बोलाउँछ प्रत्युत्तर स्वरुप जमुना केही लामो सास तान्से अनि छोड्छे प्रशान्त फेरि बोलाउँदैन विचारमग्न हुन्छ यो के भएको प्रशान्त झन्झन झन्झन डाक्टरले पनि केही बुझ्न नसके जस्तो लाग्छ नत्र इफेक्टिभ ट्रिटमेन्ट हुन्थ्यो होला वा आदिमाता पुत्रीको विग्रत अवस्थाले यही कथा भन्छ तर डाक्टर कमलाको योग्यता निसन्देह छ म पुत्री कमलासित परामर्श गर्छु आदिगुरू प्रशान्त स्नेहपूर्वक पुत्रीको हात सुसुम टाउको मुसार्छ र निधारमा पितृवत मुह खान्छ मार्था यो सबै कुरा हेर्छन् उसको प्रशान्त अनुहारमा जुन दुःखको छाया देखिन्छ त्यसमा तिनी नक्कली पिता वा गुरूको अभिनय फेला पार्न सक्दैनन् प्रशान्तको व्यक्तित्वको यो आयामदेखि मार्था मुक्त हुन्छन् र आँखाबाट आँसुका थोपाहरू झारिदिन्छन् मैसाङ दुध तताारा ल्याउँछ छेउको टेबुलमा राख्छ अनि ठिङ्गा उभिन्छे पुत्री आदिगुरूको लागि अलिकति दुध पिदेऊ आँखा खोला गुरु प्रशान्त जमुनाको गलामा सार्दै स्नेहशक्त बोलीमा अनुरोध गर्छ जान विमुक्ध हुन्छन् पुत्री मेरी ज्ञानी छोरी प्रशान्त धेरै समयसम्म जमुनालाई बोलाइरहन्छ पूर्ण बात्सल्य प्रेमपूर्वक मार्ता मानव पाँचौँ आयाम देख्छिन् सात दिन जमुना क्लाइमेक्स स्टेटबाट ओर्न जो सुखले जतिसुकै प्रयास गरे पनि ऊ चाहिँ न ऊ गर्छ खोल्छे न खोल्छे शरीरमा कुनै पनि सामान्य लक्षण देखा पर्दैन अकस्मात देखा परेको गति गतिहीन हुन्छ ऊ एक लामो र पूर्ण बेहोसीको अवस्थामा पुग्छे मार्त दिन रात बोलाइरहन्छन् छोरी आँखा खोला बा हेर भनेर फुसफुसाइरहन्छन् तिनलाई आफ्नो आदिमातृत्व शक्तिप्रति पूर्ण विश्वास लाग्छ प्रशान्तको व्यक्तित्वमा उद्घाटित भएका नयाँ आयामहरूले तिनलाई पुनः प्रेरित उत्साहित गर्छन् मातृत्वको खोलामा मानव ताजा निर्मल जलराशि थपिँदै भरिँदै जान्छन् चुक्न लागेको खोला अभिग्राम नदीमा परिणत हुन्छ डाक्टरको मलाई यो सबै देख्छे जमुनालाई बोलाउनु निरर्थक छ भन्न चाहे पनि डाक्टर यो कुरा भन्दिन आदिमाताका निरर्थक प्रयासहरूलाई ऊ भरेर हेर्छ कार्यक्रम श्रुति सम्वेगमा हामी आज सरूभक्तको उपन्यास पागल बस्तीको वाचन सुनिरहेका छौ यसको बाँकी अंशको वाचन केही बेर पछि हुने नै छ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेग तपाई अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडुसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम सिन्धुलीको रेडियो सहारा, बर्दिवासको रेडियो दर्पण सर्लाहीको रेडियो एकता दोलखाको कालिंचोक एफएम रामेछापको रेडियो तीनलाल नुवाकोट एफएम वीरगंजको नारायणी एफएम हेटौँडा एफएम चितोवनको रेडियो त्रिवेणीमा पनि रहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्ने गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरंग बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सुन्दै हुनुहुन्छ रेडियो प्यूठान दाङको रेडियो मध्यपश्चिम कपिलवस्तुको रेडियो बुद्ध आवाज भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती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 मार्थाको बोलाउनु मुसार्नु मै खानु र कुराहरू सुनाउनुको कुनै सीमा रहँदैन बुझौपुत्री मैले हिम्मत हारे कि छैन मेरो विश्वास अक्षुण्ड छ र आस्था अविचलित मार्था आफ्नै सेवेकालाई बिना कुनै पूर्व प्रसङ्ग सुनाउँछिन् मलाई थाहा छ डाक्टरले उपचार निष्प्रभावी भइसकेको छ म यी कुरा पनि बुझ्छु मेरो छोरीले आफ्नो इच्छाले होइन मेरो इच्छाले दुध पिएकी थिए जबसम्म शक्ति तबसम्म यसले आदिमाताको मान चक्केसम्म राखी म यो कुरा पनि बुझ्छु काल मुख बाहिर पर्खिरहेको छ तर मेरी छोरी कालको मुखबाट फर्किनेछ प्रेममूर्तिले फर्काउनेछ यदि ऊ प्रेमी हो भने यस्तो हुनुपर्छ हुनु नै पर्छ आदिमाता यति साह्रै विश्वास नगर्नुहोला प्रेममूर्ति कुनै अलौकिक पुरुष होइन ऊबाट त्यस्तो चमत्कारको आशा किन राख्नुहुन्छ जमुना किनभने ऊ प्रेमी हो ऊसित यस्तो सामर्थ्य हुनु नै पर्छ आदिमाता खै म बुझ्न सक्दिनँ मैले त कतै पनि यस्तो कुरा सुनेकी छैन मैचाङ राम्रैसित विरोध भाउिन खोजे तिमीले एउटा हिन्दू कथा सुनेकी छौ कुन कथा सत्यवान सावित्रीको कथा सुनेकी छु मैचाङलाई अनौठो लाग्छ त्यस कथामा सावित्रीले सत्यवानलाई कालको मुखबाट फर्काकी थिए के यो प्रेमको शक्तिले गर्दा भएको होइन बाइबलमा पनि यस्ता कथाहरू छन् यी समस्याले कयौं मरेकाहरूलाई जीवन प्रदान गर्नुभएको थियो कैयौं रोगीहरूलाई स्वस्थ निरोप पार्नुभएको थियो के यो सबै प्रेम र विश्वासले गर्दा भएको होइन प्रेममा यस्तो महान क्षमता हुनुपर्छ अन्यथा अन्यथा बोल्दा मार्थाको गाला भरिएर अविरुद्ध हुन्छ तिनी एकनाश शून्यबाट उठाउँछन् मै चाहिँ केही बोल्दिनँ चुपचाप आदिमाताको भावनात्मक ज्वारबाट अन्तकरणमा अनुभव गरिरहन्छे पुत्री प्रेम गर्नु र चटक देखाउनु एउटै कुरा होइन यो कुरा म मा बुझ्छु मार्था लामो सास तानेर गलाको अवरूद्धता हटाउँछिन् म पनि चटक चमत्कार जस्ता कुराहरू मान्दिनँ तर प्रेम शक्ति रूपमा प्रकट हुनुपर्छ भन्ने मलाई लाग्छ नत्र संसार प्रेममय कसरी हुन सक्छ शक्ति रूप प्रेमलाई हामी मान्छौँ आदिमाता मैचाङ सहजतापूर्वक बोल्छे नत्र आदिगुरू आदिगुरू हुनुहुन्थेन आदिमाता आदिमाता हुनुहुन्थेन यो बस्ती हुने थिएन प्रेम शक्ति रूपमा प्रकट भएर न यी सबै भएका हुन् के हो सत्य हो पुत्री मार्थ उत्साहित उत्कण्ठित हुन्छन् आदिमाता यो मेरो सहज विश्वास हो सत्य के हो आफ्नै अन्तकरणसित सोध्नुहोस् अन्तकरणले झुटो कुरा बोल्दैन भन्छन् मार्थ आफ्नो अन्तकरणसित सोध्छिन् अन्तकरणले पुष्टि गरिदिन्छ पुत्री मैचाङले भनेका कुराहरू सत्य हुन् प्रेम महान्तम सद्गुण हो जुन शक्ति रूपमा प्रकट हुन्छ प्रशान्तको शक्ति रूप प्रेममा यो बस्ती अडेको छ एक दिन उसको प्रेमद्वारा अर्जित ज्ञानमा सम्पूर्ण विश्व अड्न सक्छ हजारौं हजार लड़ाई झगडा र दुई दुईवटा विश्वयुद्ध लडेर पनि नचतेको तुच्छ अहंकारी मानवता एक दिन महान ज्ञानमा आश्रित नहोला कसरी भन्न सकिन्छ कतै प्रशान्त संसारकै उद्धार गर्न जन्मेको महान क्रान्तिकारी मसिहा त होइन अन्यथाकिन गुरूहरूभन्दा पूर्ण रूपले फरक छ मार्ता चमत्कृत हुन्छन् यस महान संकटनामा तिनलाई आफ्नो भूमिका साह्रै नै सन्तोषप्रद लाग्छ अन्तकरणमा फेरि आवाज हुन्छ प्रशान्त आजको विचारक र भोलिको मस्या हो हजारौं वर्षदेखि स्थापित परम्परा सिद्धान्त र जीवनशैलीका विरोधमा ऊ उभिएको छ यो असाधारण कुरा हो म उसको प्रेरणा हुँ तर परम्परागत सोचाइ बोकेर विरोध मात्र गरिरहेको छु के यो प्रेम पीड़ित नारीको प्रलाप होइन के पीड़ा म पीड़ाबाट माथि उठ्न सक्दिनँ के म महान कार्यमा सहयोग गर्न सक्दिनँ यो बस्तीमा प्रवेश गरेको पहिलो दिनदेखि नै मैले ऊमाथि दुर्व्यवहार गरिरहेको छु आँखा चिम्लेर आक्षेप लगाइरहेको छु सन्देहको आँखाले हेरिरहेको छु उसका प्रत्येक कुरामा असहमति जनाइरहेको छु उसैले प्रदान गरेको शीर्षासनमा बसेर ऊमाथि आक्रमण गरिरहेकी छु के यो प्रेमी हृदयको धर्म हो अतिथि बनेर आतिथ्यको मान मर्दन गर्नु कुन सभ्यतालाई सुहाउँदो कर्म हो म एक समय प्रेरणाक दीवी थी अभी अपने व्यवहार राक्षस नहीं भाईकूँ मता आंदोलित तिनी मन मैने शपथ लिं अब उपरांत अनिकार चेषा हु मगर विचार उसी झैझगड़ा करने दुख रीड़ा को कारण बनने मत्र प्रेरणा बनने सत्प्रेणा आद्य प्रेरणा अन्तरात्मालाई जवाफ दिएपछि मार्ता शान्त हुन्छन् सबै दिक्कारहरूबाट मुक्त हुन्छन् अलिकति थाक्छिन् पनि जमुनालाई युक्त पारामा सुमसुमाउँदै तिनी चोक्र्याउँछन् मनमा कुनै भावना हुँदैन दिमागमा कुनै विचार हुँदैन झोक्राउँदा तिनी जमुनाको बगलमा ढल्किदिन्छन् मध्य दिनमा दिन तिनलाई निन्द्रा लाग्छ ऊ डेभिडको सन्तति जोसेफको छोरा र ईश्वरको दूतले भनेको मुजिम कुमारी आमाको कोखबाट जन्मेको इमान्युएल थिएन ऊ जन्मदा आकाशमा कुनै विशेष तारा चम्केन राजा हेरोडले बेथलियममा बालकहरूको कत्लेआम पनि गरेन ऊ टाढाबाट हेर्दा रूप आकृति र पहिरनले इसुझ झै देखिन्थ्यो तर ऊ इस्यु थिएन उसका पनि बाह्रैजना ज्ञानी शिष्यहरू थिए शिष्यहरूमा कोही पनि जुडास स्कारोट थिएन ऊ आफूलाई ईश्वरको पुत्र वा प्रतिनिधि मान्दैनथ्यो तर पनि मानिसहरू उसलाई मसिहा सम्झिन्थे र पछि लाग्थे सायद उसले पनि अन्धाहरूलाई आँखा दिएको थियो रोगीहरूलाई निको पारेको थियो बुथहरू बगाएको थियो सायद ऊ पनि पानीमा हिँड्न सक्थ्यो आधी तुफान रोक्न सक्थ्यो हजारौँ मानिसलाई खुवाउन सक्थ्यो मृत लजारसहरूलाई जीवित पार्न सक्थ्यो उका लागि पृथ्वी नै जेरुसलम थियो प्रेमको जेरुसलम घृणाको जेरुसलम ऊ नजरातको इसु मसिहा नभए पनि ग्यालिली जस्ता स्थानहरू बेथानी जस्ता ठाउँहरू र ओलेप जस्ता पाखा पहाड़हरूमा परिभ्रमण गरिरहन्थ्यो हजारों हजार मानसका पक्ष लगते जीवन में नया क्रांति संदेश सुंद जाने जहां भी धर्म का व्यापारी देखे क्रुद्ध होते थे मानसर आरोप लाथे चमत्कार देखा हईरान पार्थे तर ऊ आस्थावान राजा भई कलवरी का डांडा छिचौलते जो नवमसी एक दिन दिग्विजय यात्रा को क्रम में गेट सेमेन को उच्च भूभाग जस्तों ठा में बसर प्रवचन दी रख पीटर एंड्रियू जेविडि का मेरी मागडालिन जाइरस जस्ता ठूलो संख्यामा मानिसहरू जम्मा भएका हुन्छन् उसलाई स्याटअप वा ठूलो संख्यामा बालजीटको प्रतिनिधि मान्नेहरू पनि रमिता हेर्न वा जाँच्ने हेर्न वा जाँच्ने अभिप्रायले त्यहाँ पुगेका हुन्छन् मार्ता पनि पुगेकी हुन्छन् अचानक भिडलाई चिरेर एक व्यक्ति अचेल युवतीलाई बोकेर त्यहाँ आउँछ युवतीलाई जमीनमा राखेर ऊ मसिहाको खुट्टा समाज मसीहा मसिया यो मेरी प्रेमिकालाई बचाउनुहोस् बचाउनुहोस् ऊ बालक जै रुन्छ पुत्रमा तिम्रो प्रतीक्षामा थिए आफ्नो प्रेमिकाको हात समाऊ अनि उठाऊ मसीहा करूणापूर्वक हराउँछ व्यक्ति मस्याले अर्याइबमोजिम अचित प्रेमिकाको हात समातेर बोलाउँछ जमुना उठ उठ जमुना आँखा खोल्छे उठेर बस्छ भिडमा सनसनीको लहर चल्छ सर्वत्र जय जयकार हुन्छ आधी माथा उठ्नुहोस् भने मैचाङ घटघाएर मार्थलाई कस्तो निद्रामा कराउनु भएको सपना त देख्नु जवाफमा मार्थ कोल्टे फिर्छिन् जमुनाको निधारमा च्वाप मही खान्छन् के देख्नु सपनामा मैचाङको मनमा कुदकुति लाग्छ तिमीहरूको आदिगुरू मार्था फुसफुसाउँछिन् अनि बेसरी लाज मान्छिन् सिहाई स्वप्नसहित मार्ता निदाउँछिन् निद्रा सारे मिठो सारे गाढा हुन्छ जीवनमा सायदै यति सुखकर निद्रा परेको हुन्छ तिनलाई यस्तो घनीभूत निद्रा बेलामा सपना हुँदैन भनिन्छ तर बनाइ विपरीत तिनी छिण क्षेणमा सपनाहरू देख्छिन् तिनको प्रत्येक सपनामा मसिया नै देखिन्छ जो आफ्नो चमत्कारयुक्त बोलीवचनले वा हातका भावहरूले मानिसहरूको उद्धार गरिरहेको हुन्छ उसको पछाडि तछाड मछाड गरी हिँडिरहेको भिडमा मार्थ आफूलाई पनि देख्छिन् अचानक तिनी मसियालाई जमिन छोडेर आकाशमा उडेको देख्छिन् तिनीसँग हिँडिरहेको भिड आश्चर्यको बटुकामा नअटाएका पानीका थोपाहरू चाहिँ छछल्किएर पोखिन्छन् सबै टुवाँ परेर आकाशमा आँखा गाडी रहन्छन् हेर्दा हेर्दै चौतर्फी आकाश मार्गमा देवदूतहरू प्रकट हुन्छन् ती सबै मसिहाको बन्दना गर्छन् यसपछि एक हुल बालबालिकाहरू ससाना पखेटा चालेर त्यहाँ आउँछन् सुनौला पखेटा भएका बालबालिकाहरूले मसियालाई भेर्छन् मसिया प्रसन्न भई ती बालबालिकाहरूलाई माया गर्छन् अन्तत मसिला तल जमिनमा झर्दै सुमधुर मुस्कान झर्दै प्रेमपूर्वक दुवै हात उठाउँछ अनि बिस्तारै लहराउँछ मार्थलाई लाग्छ मसिया तिनलाई नै बोलाइरहेको छ तिनी प्रेमले आकुल व्याकुल भए दुवै हात उठाउँछन् हात उठाउन साथ तिनको सम्पूर्ण अस्तित्व जमिनबाट माथि उठ्छ आकाशमार्गमा सर बग्छ र मसियाको अस्तित्वमा समाहित हुन्छ भीड को जय जयकारले झस्केर बिउन छिन् यसबेला बिहानको ठिक तीन बजेको हुन्छ छोरी उत्तरको अपेक्षा नगरिकनै तिनी सुस्तरी जमुनाको कानमा फसुजाउँछिन् मु खान्छन् सुमसुमाउँछिन् तिएको मधुरो प्रकाशमा तिनी धेरै बेरसम्म सपनाको मसियाला सम्झिरहन्छन् परमान भइरहन्छन् तिनको अनुहारमा जीवनको चरम सुख र सन्तुष्टि नाच्छ करिब आधा घण्टासम्म यो सुखानुभवको नृत्य भइरहन्छ ए छोरी मार्था सन्तृप्त अवस्थाबाट जमुनालाई निहार्छन् अचानक महसुस हुन्छ जमुनाको रूपाकृति केही भिन्न छ हिजो अस्तिको भन्दा तिनको मनमा चिसो पस्छ पुत्री पुत्री मार्था अडबाएर मैचाङलाई बोलाउँछन् शिरक फालेर जराक जुरक उठ्छन् डराइ डराई जमुनालाई फेरि के भयो मैचाङ दगुर्दै आउँछ मार्थालाई आतंकित भएकोदेखि स्वयं आतङ्कित हुन्छ हेर न के भयो मेरो छोरीलाई अनुहारै कस्तो कस्तो के भएको होला मार्था यसभन्दा बढी केही भन्न सक्दिनन् तिनी दुःखीभन्दा बढी भयभीत हुन्छन् के भएको छ र मैचाङ बसी जमुनाको अनुहार निहार्छ ऊ जमुनाको अनुहारमा कुनै परिवर्तन देख्दिनँ खै म त भएको देख्दिनँ आदिमा त त्यसै तर्सिनुहुन्छ मनमा कुरा खेलाइरहनुहुन्छ अनि मैचाङ हलुका तपाईँहरूले आँखा तर्दै आश्वस्त हुन्छ केही भएको छैन त छोरीलाई मार्था सिरानीमा बसेर मैचाङसित मानव अवैधान भएको छ तातर हेराइले केही पनि भएको छैन सुर्ता मान्नु पर्दैन हजुर मन्दिरमा जानु जानु जानुभएको हुन्छ दर्शन दिन नजानुभएको धेरै भयो म जान्न मार्था छोटो कुरा गर्छिन् आँखा नजिम्क्याकी नजमनालाई हेरिरहन्छन् जानुहोस् न भने दर्शन पनि दिन छोड्नुहुन्छ र अलिकति मन त चङ्गा हुन्छ म यहाँ बसिहाल्छु नि होइन म मा जान्न मार्था दृढ हुन्छन् बरु राम्ररी हेर त छोरीलाई मेरो मनले भन्छ केही भएको छ अवश्य केही भएको छ हजुरलाई भ्रम परेको मात्र हो जमुना मैचाङ उत्तर दिन्छे म त छोरीको अनुहार नै फरक यस्छु कोठामा थुनेर बस्दा बस्दै हजुरको मनै बिग्रिसक्यो यसैले उता मन्दिरमा जानुहोस् भयो कि एकछिन मन त बहलिन्छ बिरामीसित दिनरात बस्ने सुत्ने गरेर हजुर आफै बिरामी भइसक्नुभयो केही आश्वस्त हुन्छन् र सिरानीपट्टिको झ्याल आधा खोलेर सास फाल्छन् बाहिरको निरताबाट चिसो सास लिन्छन् मन संचो सन्चो हुन्छ माघे सङ्क्रान्तिपछिको जाडो श्रेष्ठ हुन्छ तर मार्थालाई पटक्कै जाडो लाग्दैन तिनी झ्यालबाट टाउको निकालेर बिहानी वातावरणमा घोइरहन्छन् त्यस वातावरणमा पूर्ण पछि चन्द्रमाको उज्यालो हुन्छ ताराहरू टिम्टिमा रहेका हुन्छन् न नजिक न टाढाको माछा टल्किरहेको हुन्छ अजङ्गको अन्नपूर्ण हिमाल श्रृङ्खला मानव पसारेर सानो बालक माछा खेलाइरहेको हुन्छ काखमा राखेर आमाले छोराछोरी खेलाए मार्थालाई हिमालहरू हेर्दा हेर्दै जाडो लाग्छ पोहोर जैँ हिउँदै झरी परेर माछा अन्नपूर्ण मुनिका पाहाडहरूमा टम्म हिउँ परेको भए कति ठिरा आउने जाडो हुन्थ्यो मार्था यो सत्य अनुभव गर्न सक्दैनन् तर काल्पनिक जाडो अनुभव गरी जिउ सिरिङ ल्याउँछन् यही बेला बस्ती स्यालहरू कङ्कला शब्द गर्दै दगोर्छन् तिनीहरूको रुण चाहिँ बेसुरी भयावह स्वर सुन्न नसकेर मार्था ढाममा झ्याल बन्द गर्छिन् आधीमा त लौन के भयो मार्था तर्छन्छन् हिउँले खाए जे गरी ज्यालैमा कक्रिन्छन् लौन यहाँ आउनुहोस् चाँडो मैच्याङ चर्किन्छे मार्था सन्न हुन्छन् कालो निलो भई मैच्याङको के भयो भने कि मार्था सोध्छन् स्वर हरायो जस्तो हुन्छ नाडी खै नारीको चाल नै छैन हेर्नुहोस् त मैच्याङ जुरुकको उठ्छ के अरे नारी छान्नुहोस् भनेको जमुनाको मैच्याङ तुरुक्कर हुन्छ मार्था यन्त्रवत ओछ्यानमा बस्छन् बिस्तारै जमुनाको देवी हात आफ्नो हातमा लिन्छन् र यन्त्रवत नारी छाम्छन् फेला पार्नुभयो चा मार्था कुनै जवाफ नदिइकन जमुना छातीमा झुक्छन् मुटुको ढुकडुकै सुमिन आदिमाता मैले सबै हेरिसकेँ न नाडीमा चाल न ढुकढुकी मैचाङलाई रुवाईको बाडोले लाग्छ तर ऊ आफूलाई रुइकराइ गर्ने फुर्सद दिन बरु डाक्टरलाई बोलाऊ जाउँ बोलाऊ मैचाङ दगोर्दै कोठाबाट निस्कन्छे मन्दिर पछिको ढोकामा पुग्दा नपुग्दै आदिमाताले बोलाएको सुन्छे किन आदिमाता ऊ कोठामा फर्किन्छ डाक्टरलाई बोलाउनु पर्दैन भइहाल्यो किन र आवश्यकता छैन डाक्टरको आँखामा मेरो छोरी पहिले धेरै पहिले मरिसकेकीकी छ डाक्टरहरू शरीरभन्दा माथि आत्माको उपचार गर्न सक्दैनन् बरू गुरुला बोलाऊ मार्थाको स्वर शान्त समयमित र भावना रहित हुन्छ मैचान कोठामा बाहिरिनु थान्छे अर्को प्रश्न नगरिकन पर्ख पर्ख म आफै जान्छु तिमी यहाँ बसिराख मार्था उठ्छन् र सकभर छिटो कदमचारी कोठाबाट बाहिर निस्कन्छन् तिनीसित लुगा फेर्ने वा शृङ्गार प्रटार गर्ने होस् हुँदैन न समय नै हुन्छ अस्तव्यस्त केस राती, राति सुत्ने बेलामा लाउने लुगा चप्पल आदि गरिमा रहित वेशभूषा र मनोदशा बोकेर तिनी मन्दिर खुल्ने ढोकामा पुग्छिन् र भत्ता ढोका खोल्छन् ढोका खोल्दा असामान्य आवाज हुन्छ आदि गुरु प्रशान्त बोल्दा बोल्दै प्रवचनको मध्यमा सबैको ध्यान ढोकामा तानिन्छ वातावरणीय शब्द हुन्छ प्रवचन सभामा उपस्थित व्यक्तिहरू छ र विन्दुले पनि पहिलो प्रतिक्रिया जनाउँछ अर्थात् आफ्नै आसनमा बसेर अन्तकक्षपट्टिको ढोकामा टाउको घुमाउँछ यो निशब्द र सामूहिक प्रतिक्रियापछि पहिलो क्रिया बिन्दुले नै छ टाउको घुमाएर आधी मातालाई ठम्बाएपछि बिन्दु अचम्ममा मान्दै छोटकरीमा पुग्छ आसनबाट जुरुक उठ्छ र ढोकामा धुर्छ मार्थ ढोकाको मध्यमा उभिरहेकी हुन्छन् बिन्दु त्यहाँ पुगेपछि सधैँझै उत्साहपूर्वक तिनको पैताला चढ्छ यसपछि लुगाको एक मुखमा च्यापेर तान्छे मार्था आदि मन्दिरको विशाल सभाकक्षमा प्रवेश गर्छिन् सबै उठ्छन् आफ्नो स्थानबाट आदिमातालाई सबै नै प्रणाम गर्छन् आदिमाता यस प्रातकालीन सभामा हजुरको उपस्थितिलाई परमावश्यक सम्झेको थिएँ तर अस्वस्थ पुत्री जमुनाको कारण मैले विचार परिवर्तन गरी कृपापूर्ण उपस्थितिका लागि पूर्व प्रार्थना नगरेको प्रसन्न विनम्रतापूर्वक आदिगुरू हार्दिक स्वागत गर्छ यो मेरो अहोभाग हो आज मैले अर्को एक पुत्रको जन्मान्तरण घोषणा गरेँ जन्मान्तरण कसको प्रेममूर्तिको वा माता, पुत्र प्रेम प्रेममूर्तिको विलक्षण प्रतिभा र गुणहरूले गर्दा सायद सबैलाई यस कुराको सत्यपूर्वानुमान थियो र प्रतीक्षा पनि भर्खरै मैले पुत्र प्रेम मूर्तिको जन्मान्तरण घोषणा गरे आजको पन्ध्रौ दिन म आदि ज्ञानको दीक्षा प्रदान गर्दैछु आदिगुरू कुरा खुलस्त गर्छ उसको अनुहार परमानन्दले प्रदीप्त हुन्छ ऊ मार्थाको अस्तव्यस्तता देख्दैन मनोदशा बुझ्दैन हो सवास ठेगानामा नभएकी मार्ता स्तब्ध भई उभिरहेकी हुन्छन् कसैले पछिल्लोतिरबाट तिनको पाँच स्पर् गर्छ मार्ता घुम्छन् आदिमाता प्रेम तिमी मार्थाको होस् फर्किन्छ मलाई आशीर्वाद दिनुहोस् मेरो खुट्टा छोड़ा, अचानक मार्था क्रोधित हुन्छन् दुई कदम पछि अट्छन् म तिमीलाई आशीर्वाद दिन सक्दिनँ यस अविश्वसनीय सघटनादेखि सबै विषय विमूढ हुन्छन् प्रेम मूर्ति टुक्रुक्क बसेर रा टुलाइरहन्छ आदिगुरु पनि अभाक मूर्ति भन्छ मेरो दुःखमा तिमीहरू किन खुशी मनाउन चाहन्छौ किन महोत्सव मनाउन चाहन्छौ मार्ता कुनै व्यक्तिलाई भने समष्टिलाई प्रश्न गर्छन् कुरावेशमा आदिमाता यो यो के कुरा प्रशान्त म सोध्दैछु किन खुसीको महोत्सव र हर्चनाथ हुँदैछ मेरो दुःखमा मार्ता चाँठिन् आदिमातालाई के दुःख छ आदिगुरुको ध्यान दिनको पहिरन र अस्तव्यस्ततामा केन्द्रित हुन्छ म आदिमाताको दुःख जान्न चाहन्छु केटी मेरा थाहा छैन मेरो छोरी जमुना बिरामी छे अवश्य थाहा छ आदिमाता यो बस्तीमा कसैले कसैलाई यो प्रश्न गर्नुपर्ने आवश्यकता नै छैन पुत्री जमुना बिरामी मात्र होइन सिकिस्त बिरामी छे आदि गुरु चिन्तित छ प्रशान्तको निधारमा साँच्चै नै चिन्ताका दर्साहरू देखा पर्छन् तब किन यो उत्सव आदिमाता मनुष्यको जन्मान्तरण न समयभन्दा अगाडि हुन्छ न समयभन्दा पछाडि यो अत्यन्त उपयुक्त समयमा हुन्छ सुख दुःखका वैयक्तिक अनुभूतिहरूमा यो आबद्ध छैन प्रतिबद्ध छैन यद्यपि यसले हामीलाई हँसाउँछ पनि रुहाउँछ पनि यो समयमा स्वयं गठित महाकर्म हो तर अहिले यस्तो हुनुहुन्न सम्भव छैन म चाहन्न यो महान प्रेमको कथा दुःखान्त होस् यदि तिमीले प्रेममूर्तिलाई दीक्षा दियो भने प्रेमको अग्निकण्डमा परि दुवै भस्म हुनेछन् दुवै अग्नि परीक्षा दिइरहेका छन् त्यसैले तिमी हस्तक्षेप नगर मार्ताको क्रुधावेश भावावेशमा परिणत हुँदै जान्छ तिनी प्रेममूर्तिलाई हात समातेर उठाउँछन् ओठो छोरा जमुनालाई तिम्रो आवश्यकता छ जाऊ आधीमाथा म त्यहाँ जान असमर्थ छु प्रेम विनायपूर्वक हात जोड्छ हजुर मलाई होइन जमुनालाई आशीर्वाद दिइरहनुहोस् म हार्दिक प्रार्थना गर्छु आदिन् जमुना का प्रेम भी करकोच भी मौकोच होना आदिमाता हो मेर अप्रीतिकर उथित उसको स्वास्थ्य में प्रतिकूल असर पर्न सकता म कह कुरूप छाया पारू आदिमाता तर जमुना मरी कि बांचे कसले बन सकता मार भाभावेश में जोड़े करा मही बुझना आएक हो ख कह डाक्टर प्रेमी और गुरू कसले मेरी छोरीला पुनर्जीवन प्रदान कर सटर ने कि प्रेमी ले कि आदिगुरू ने मार्था आवेशको शिखर नहोर्नेकन केही बेर पर्खिन्छन् तर कसैबाट जवाफ फर्किँदैन सबै मौहन र प्रथमस्तक हुन्छन् बिन्दु सायद परिस्थिति बुझ्छे त्यसैले कुई कुई गर्दै तिनलाई अन्तकक्षतर्फ तान्न थाल्छ भावेश र भावावेशले रन्थनिएर तिनी बैठक कोठामा प्रवेश गर्छिन् त्यही एउटा वेदको कुर्सीमा थचक्क बस्छन् तिनलाई आफू साह्रै नै निरीह हा, निस्साय निरूपाय भएको अनुभव हुन्छ तिनलाई जीवन अत्यन्त कटुतापूर्ण कठोर अनावश्यक रूपले भौतिक लाग्छ आस्था र विश्वासका कुराहरू कमजोरी जस्ता लाग्छन् साँच्चै नै अप्ठ्यारो समयमा भगवान्ले पनि साथ छोड्ने रहेछ नत्र किन ईशुले क्रसमा टासिएपछि यल्लो यल्लो लामा सवाद छानी भनेर करुण क्रन्दन गर्नुपर्थ्यो म प्रेममा विश्वास गरिरहेछु प्रेमको सर्वोच्च महानता सिद्ध गर्न खोजिरहेछु तर किन भगवान् मेरो सहायता गर्दैन विषय परिस्थिति र संकटमा आफ्नो उपस्थिति नजनाउने भगवान् भए पनि कि नभए पनि कि तटस्थ भगवान् शैतानभन्दा नजाति हुन्छ मानिसहरू अनिश्वरवादी शून्यवादी भौतिकवादी निस्वार्थवादी आदि आदि हुन्छन् भने दोष तिनीहरूको होइन पूर्ण रूपले भगवान्को आखिर भगवान् प्रेमलाई झुटो साबित गरेर के चाहन्छ मार्था एकैचोटि धेरै भगवान् विरोधी कुराहरू सोचिरहन्छन् बैठक कोठा भाइ आदिगुरू प्रशान्त डाक्टर कमला डाक्टर प्रकाश सोध्ने कोठामा बस्छन् मार्ता केही बोल्दैन तिनीहरू पनि अनुमतिको सामान्य औपचारिकता पूरा गर्दैनन् डाक्टर बिरामी जान्छन् मार्था त्यही कुर्सीमा बसिरहन्छन् तिमीलाई हलचल गर्न पटकै मन लाग्दैन आधीमाता जमुनाको नाड़ी फेला पर्यो केही भएको छैन अरे मै चाङ आई जानकारी दिन्छे तिनी अब पनि बोल्दैनन् पूरा एक घण्टापछि डाक्टरहरू बैठकको ठाउँमा फर्किन्छन् आधीमाता सी इज नट डेड स्टिल अलाइभ्यान्ड आई होप डाक्टरको मलाई एक कर्तव्यनिष्ठ एवं आज्ञाकारी डाक्टरले चाहिँ कुरा गर्न थाल्छु मार्थ रोकिन्छन् स्टफिट स्टपिट मलाई केही कुरा नसुनाउजाऊ मार्था कुर्सीको पछाडि अडेचिर आँखा डाक्टरहरू बाहिर निस्कन्छन् तिनको मनमा मथिङ्गल चेलाएपछि भगवान् पक्षीय विचारहरू ओहिरिन्छन् म अनावश्यक रूपले मूर्खतापूर्ण कुराहरू सोचिरहेको थिएँ तिनी क्षमा प्रार्थी हुन्छन् फेरि म कल्पनामा डुब्छन् आधी मात्र निराम्रो त भएन मैचाङ आई पछौरा उडाइदिन्छ तिनी सजल आँखा खोली हेर्छन् उता कोठामा जानुहोस् आदिगुरु हुनुहुन्छ मैचाङ दियो निभाएर भान्सा खण्डतिर लाग्छ हुने किन मार्ता सोक सुकाउँछिन् अनि कुर्सीबाट उड्छन् निभेको दियोबाट धुवापुत पताइरहन्छ मार्ता राम्ररी पछौरा उडेर रा। आत्मनियन्त्रित हुँदै सुत्ने कोठामा पस्छिन् आदिगुरू प्रशान्त बिरामीको सिरानीपट्टि कुर्सीमा बसिरहेको हुन्छ विचार मग्न भावमग्न हुँदै तिनको हलुका पद छाप्सनेपछि उ टाउको उठ्ने चेष्टा गर्दैन प्रशान्त एउटा कुरा गर्नु छेउमा पुगी मार्ता सासले मात्र बोल्छन् के कुरा उत्साान्त एवं गम्भीर हुन्छ प्रेम मूर्तिको जन्मान्तरण घोषणा फिर्ता ल्याऊ म हार्दिक प्रार्थना गर्छु मलाई क्षमा गर्न साथीमा माता, म मा यो कुरो सम्भव देख्दिनँ पुत्र प्रेम मेरा लागि यस सानो बस्तीका लागि अतिथि देव भइसकेको छ यो समयको अपरिहार्य परिणति हो अत्यावश्यक माग हो यसलाई छेकठुन गर्न म स्वतन्त्र छैन के तिमी प्रेमको निर्मम हत्या गर्न चाहन्छौ मार्ता आवेशित हुन्छन् यस्तो सोचाइ किन किनभने तिमी दुई जनाको प्रेमको सरासर हस्तक्षेप गर्दैछौ उही पनि यस्तो विषम परिस्थितिमा यो अपराध हो अत्यन्त क्रूर जघन्य म तिमीलाई यो अपराध गर्न दिन्न यिनीहरूको प्रेममा हस्तक्षेप गर्न दिन्न हस्तक्षेप दोस्रोपल्ट म यो शब्द सुन्दैछु आरोपको रूपमा आदिगुरूको ओठमा पीडादायक मुस्कान देखिन्छ तर किन म आदिमाथाको मुखारबिन्दबाट यस्तो आरोप सुन्दैछु किनभने सत्य यो जुन तिमीलाई पूर्ण रूपले थाहा नभएको हुनसक्छ यिनीहरूलाई म जति नजिकबाट चिन्छु तिमी चिन्दैनौ आदिमाता कति टाढा मानिएका कुराहरू नजिक हुन्छन् कति नजिक मानिएका कुराहरू टाढा हुन्छन् कि तिमी मैलेभन्दा नजिकबाट चिन्छु भने दावा गर्न सक्छौ कदाचित सक्दिनँ तर आदिमाता किन यस्तो सोच्नुहुन्छ कि, कि म नचिनिकन नबुझिकन नसोचीकन आदि जमा जन्मान्तरणको घोषणा गर्छु उसको बुद्धिलाई चिने होला प्रतिभालाई चिने होला तर हृदयलाई चिनेका छैनौ बुझेका छैनौ त्यसैले यस्तो अपराध गरेर लागिरहेछौ ऊ असल प्रेमी हो महान प्रेमी हो पवित्र प्रेमी हो उपेक्षित त्यसैले असफल प्रेमी पनि हो प्रशान्त बिचैमा कुरा काटेर हाँसिदिन्छ व्यङ्गपूर्वक होइन आदि हो त्यसैले तिमी त्यस पुत्रका लागि मसिहा बन पैगम्बर बन र मेरो छोरीलाई बिउजाउने एक मौका दि मार्थ अतिशय भावुक एवं पीड़ित हुन्छिन् एक समय तिमीले मलाई यस्तै व्यवहार गरेका थियौ शैतानले जस्तै बिउजने अवसर नदिएर अब छोरीमाथि यस्तो अत्याचार नगर्नु कदिमा त म छोरीलाई माया गर्छु प्रशान्त जमुनाको निधारमा हात राख्छ म मा जन्मिएका मात्र होइन नजन्मिएका छोरीहरूलाई पनि माया गर्छु सपनामा म सधैँ छोरीलाई माया गरिरहेको हुन्छु यही एक कारणले गर्दा म मिसोजिनिस्ट जिनिस्ट भइन म वुमिन आर द लङ हेयर्ड सर्ट ब्रेन्ड सेक्स भन्ने गर्दिनँ म आफैलाई दुःख दिएर सुख अनुभव गर्न सक्छु तर छोरीहरूलाई सताएर सुख अनुभव गर्न सक्दिनँ त्यसो भए छोरी बिरामी भएको बेला प्रेम मूर्तिलाई बस्ती गर्न नलाऊ यिनीहरूलाई अलग्याउनु हुँदैन मलाई पक्का विश्वास छोरी होसमा आएपछि प्रेम गर्न थाल्नेछ श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन सरूभक्तको उपन्यास पागल बस्तीको हो यसको एघारौं श्रलाको वाचन आजलाई यति नै कार्यक्रमबाट अब हामीले विदा लिने बेला भएको छ विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ चार छ नौ काठमाडु यदि आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ईमेल ठेगाना एफएचआरयूटीआई अवस्त अर्को साता उपन्यास पागल बस्तीको बाह्रौं श्रको वाचन लिएर आउने नै छौ त्यसअघि शुक्रबारको श्रङखलामा नारायण ढकालको उपन्यास दुर्वृक्षको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालदीत पालिखीसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छौ शुभरात्री